मुस्कानै रधीप तिम्रो मुहार काफ्य ढङ्ग होस् मुस्कानै रधीप तिम्रो मुहारभरि काफिया ढंग होश शिव भि मिश्र शरी तिम्रो हर अंग हो मुस्कान रदीप तिम्रो मुहार काफिया ढंग होश शिवरि का मिश्र शरी तिम्रो हरेक अंग हो लहरायो मन केश मंद पवन नागवेली लहरायो मन केश मंद पवन नागवेली पाऊम पाउजोजे खुट्टा डंग डंग हो मुस्कान रदीप तिम्रो मुहार काफिया ढंग होश सोहरा श्रृंगार बत्तीस प्यारी गजल सुन्दरी सोह्र श्रृङ्गार बत्तिस लक्षण प्यारी गजल सुन्दरी दाखान लोस भए योमा अव सब तिम्रो सङ्ग होस् मुस्कान रधिव तिम्रो मुहार काफिया ढङ्ग होस् शरीरभित्रका मिश्र केश तिम्रो हरेक अङ्ग होस् मुस्कानै रधिव तिम्रो मुहार काफिया ढङ्ग होस् नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम साहित्यिक बसाइँ हो यो कार्यक्रम मेरो रचनाको बसाइँ लिएर आज पनि तपाईँलाई भेट्नको लागि तपाईँसँगै भलाखुसारी गर्नको लागि दर्पण पारीका मित्र विष्णुसँगै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र उपस्थित भइसकेको छु तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लिएर आउने गर्छौँ हामी हरेक साताको आइतबार बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म यो बसाइ बस्नको लागि यो बस्ती बस्नको लागि तपाईँसँगै आउने गर्छौँ हामी कार्यक्रममा रहेर हामी साहित्यिक सिर्जनाहरू वाचन गर्ने गर्छौँ तपाईँको त्यो सिर्जनाहरू सधैँभरि जीवन्त रहन्छन् अमर रहन्छन् ती अमर रूपी सिर्जनामा चाहिँ हामी आवाज भर्ने गर्छौँ कार्यक्रम मेरो रचनामा रहेर कार्यक्रम मेरो रचना विशुद्ध रह। साहित्यिक का था, का का कार्यक्रम हो जहाँ का का तपाईँकै ती सिर्जनाहरू फुल्छन् गीत कथा कविता हाइकु थानका विविध विधाका गजलहरू छन् अनि त्यसै गरी मुक्त तपाईँका यी सिर्जनाहरूले ठाउँ पाउने कार्यक्रम हो कार्यक्रम मेरो रचना सिर्जनाका सबै जातिका फुलहरू फुल्छन् कार्यक्रम मेरो रचनाको व्यवसायमा रहेर आज पनि तपाईँका ती रचनाहरू मेरा पोल्टाभरि छन् हामी कार्यक्रमको सुरुवाततिरै छौँ कार्यक्रमको सुरुवातमा भने तपाईँ सबै सबैलाई यो मिठो आवाज राख्न चाहन्छु आवाजपछि तपाईँको मासमा म तपाईँ सिर्जनाहरूलाई क्रमश स्थान दिँदै जाने नै कार्यक्रमको सुरुवातमा तपाईँ सबै सबैको लागि यो मिठो आवाज <laughs> I'm waiting तो बाई मेरा लाष आगान उर्दा मेरो ला आगन बाढ़ कति रोली मेरे लाश आगन बाढ़ कति रोली ती हाथ का सारा चूरा फुट कतिरोस आगनबाट उड़ा कति रोली ती हाथ का रात चूरा कति रोली सयों साल तिम्रे रमने का रमने धोका थियो सयों साल तिम्रे का रमने धोका थियो न सोचे बेला सात छुट्ता कति रोली मेरे ला आंगनबा कति रोले रातो सिन्दुर रातो वस्त्र त्याग्नु पर्छ भन्दै रातो सिन्दुर रातो वस्त्र त्याग्नु पर्छ भन्दै सिङ्गो समाज आँगीमा जोड्दा कति रोली ती हातका चुरा रातका चुरा फुट्दा कति रोली मनमा इच्छा धेरै थिए पुरा गर्नुपर्ने मनमा इच्छा धेरै थिए पुरा गर्नुपर्ने सारा रहर सिसा छोरी टुट्दा कतिरोले मेरो लाश आँगनबाट उठ्दा कतिरोले दुःख पर्दा साथ दिने हुँदैनन् कि कोही दुख पर्दा साथ दिने हुँदैनन् कि कोही नियतिले सारा खुसी लुट्दा कतिरोले मेरो लास आँगनबाट उठ्दा कतिरोली चिता माथि मेरो लास जल्दै गर्दाखेरि चिता माथि मेरो लास जल्दै गर्दाखेरि तिमीले लाको रातो पोते चुड्दा कतिरोले मेरो लास आँगनबाट उठ्दा कत्तिरोली ती हातका सारा चुरा फुट्दा कत्तिरोली ती हातका सारा चुरा फुट्दा कतिरोली बालकृष्ण भटराई पिढी खोला स्याङझा हाल मरुभूमिमा हुनुहुन्छ उहाँले यो रचनालाई मेल गरेर पठाउनु भएको थियो निकै आभारी रहे बालकृष्ण भट्टराईजीप्रति पनि पिँढी खोला स्याङझा उहाँको घर हाल मरूभूमिको बस्तीमा उहाँ कार्यरत हुनुहुन्छ कामको सिलसिलामा विदेशी हुनु भएको छ र उहाँले अन्त्यमा लेख्नु भएको छ तपाईँको कार्यक्रम निकै राम्रो लाग्छ इन्टरनेटमा सुन्ने गर्छु भनेर चाहिँ लेख्नु भएको छ तपाईँलाई यो पनि अवगत गराउन चाहन्छु यदि तपाईँलाई चाहिँ त्यो सुन्ने समय अनि सुन्ने समय चाहिँ पाइएन भने तपाईँलाई त्यो व्यवस्था हामीले गरिएका छौँ कि तपाईँले ब्लग गएर पनि कार्यक्रमलाई डाउनलोड गरेर सुन्ने व्यवस्था चाहिँ हामीले मिलाउन सकेका छौँ तपाईँले कार्यक्रम सुन्नको लागि चाहिँ मोहान बिहानी ब्लग स्पोर्ट गएर चाहिँ तपाईँले जुनसुकै समयमा पनि डाउनलोड गरेर चाहिँ कार्यक्रम सुन्ने व्यवस्था मिलाइदिएको छ मोहन बिहानीजीले र उहाँप्रति पनि आभारी रहे यो समयमा त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा मोहन बिहानीजीले पठाउनु भएको मुक्तक छ उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु पहिले चलेको व्यापार देखियो पहिले चलेको व्यापार देखियो सहरको राम्रो घरबार देखियो पहिले चलेको व्यापार देखियो सहरको राम्रो घरबार देखियो लुटेर सर्वोच्च रित्यो मलाई लुटेर सर्वोच्च रित्व बनाए अखेरमा उसले तरबार देखायो पहिले चलेको व्यापार देखायो सहरको राम्रो घरबार देखायो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मोहन बिहानेजीलाई पनि धेरै धेरै धन्यवाद उहाँले यो रचना चिसो पानीदेखि पठाउनु भएको थियो तपाईँप्रति पनि आभारी रहे त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा अर्को रचना छ यो रचनालाई पठाउनु भएको हो जय भावुकजीले बर्दियादेखि र हाल उहाँ मलेसियामा हुनुहुन्छ उहाँको रचनालाई पनि उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु मनमुटु जलाए भुल्यौ कसरी मलाई मनमुटु जलाए भुल्यौ कसरी मलाई चुखु माया गलाए भुल्यौ कसरी मलाई मनमुटु जलाए भुल्यौ कसरी मलाई चोखो माया गलाए भुल्यौ कसरी मलाई तिमीसँगका साथहरूले सताइरहन्छन् तिमीसँगका साथहरूले सताइरहन्छन् अन्तै कुरा चलाए भुल्यौ कसरी मलाई चुखो माया गलाए भुल्यौ कसरी मलाई जिन्दगी मायामा चलेको छ भन्छन् जिन्दगी मायामा चलेको छ भन्छन् पिरति नै नलाए भुल्यौ कसरी मलाई मनमुटु जलाए भुल्यौ कसरी मलाई विगतको यादले घोचिरहँदा सधैँ विगतका यादले याधरुले यादहरूले घोचिरहँदा सधैँ आँसु भेल तलाई, भुल्यो कसरी मलाई चोखो माया गलाई, भुल्यो कसरी मलाई दुनियाको सामु परेर जिउनु नमर्नु दुनियाँको सामु परेर जिउनु न मर्नु कोरी त्यो सलाए भुल्यौ कसरी मलाई मनमुटु जलाए भुल्यौ कसरी मलाई चुखो माया गलाए भुल्यौ कसरी मलाई मनमुटु जलाए भुल्यौ कसरी मलाई निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पनि जयु भावुकजीप्रति पनि आभारी रहे आगामी दिनहरुमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा रचना रहेको छ यो रचना स्मार्टजी सन्देशजीले रुद्रपूर्ण हरैया रूपन्देही नेपालदेखि पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु झुटो चोखो पिरती फरक छ बुझ्नुहोस् झुटो चोखो पिरती फरक छ बुझ्नुहोस् हाँस्नु न रुनुमा कति फरक छ बुझ्नुहोस् सन्तोष छैन मनमा विरक्त भए जिउनुमा सन्तोष छैन मनमा विरक्त भए जिउनुमा धरती आकाश जति फरक छ बुझ्नुहोस् हाँस्नु न रुनुमा कति फरक छ बुझ्नुहोस् यो खुकुरी बुझ्दैन आचनाको पिठ यो खुकुरी बुझ्दैन अचानोको पीडा नुन चुक र ओखती फरक छ बुझ्नुहोस् हाँस्नु न रुनुमा कति फरक छ बुझ्नुहोस् चल्न चल्छ जीवन जसो तसो गरी चल्न चल्छ जीवन जसो तसो गरी असफल र प्रगति फरक छ बुझ्नुहोस् हाँस्नु न रुनुमा कति फरक छ बुझ्नुहोस् यौवनको प्यास मेट्न पैसा पाइन्छ यौवनको प्यास मेट्न पैसा पाइन्छ असल श्रीमती फरक छ बुझ्नुहोस् झुट्टो चोखो पीरती फरक बुझ्स हाँ न रुनू फरक बुझ्नो हाँ न रुनु फरको <ण्रेका> <ण्रेका> आज अफने छाया टाड़ा टाणा हो विश्वभन छो झन झन माया गा भो विश्वभन छु झनझन माया गारा भो जुल्होभल खे माया फूल हो भे माया, माया जुल्हो भ थे माया शुभ बंखे माया कूहि माया मेखिमा खड़ा बलझर कस्तो घो मन में घरी घरी बलुझे की न होनाऊक तस्िर कले जीना अलझीर जी की न हो ली तस्दे छ आँसुको पोखरी बनायो तिमीले दिएको घातले आँसुको पोखरी बन्यो तिमीले दिएको घातले बाँच्ने आँसा मरिसक्यो तिमीले दिएको घातले रुदा रुदा परेली भिज्यौ तर बिर्सन सकेन रुधा रुँदा परेली भिज्यौ तर बिर्सन सकेन आँसुसँगै अतीत जल्यो तिमीले दिएको घातले बाँच्ने आँसा मरिसक्यौ तिमीले दिएको घातले सुकेको पात सुक तिम्रो माया मेरो लागि सुती सुकेको पात सुक तिम्रो माया मेरो लागि आँसु दि सारा खुसी लग्यौ तिमीले दिएको घातले आँसु पोखरी बन्यो तिमीले दिएको घातले ढुङ्गा जस्तो तिम्रो मन मेरो माया बुझ्दैनौ सानो ढुङ्गा जस्तो तिम्रो मन मेरो माया बुझ्दैनौ सानो प्रेमपत्र लेख्दा ढिकी खस्यो तिमीले दिएको घातले आँसु पोखरी बन्यो तिमीले दिएको घातले बाँच्नेले दिएको घातले आँसु पोखरी बन्यो तिमीले दिएको घातले निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्जान श्रेष्ठ आभागेजीले कान्छी बजार स्याङ्जादेखि यो रचनालाई पठाइदिनुभयो तपाईँप्रति पनि आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइँमा बसेर चाहिँ वाचन गर्न पाइराखौँ वास्तवमै आफू रुँदा त्यो परेली भिजाउँदा त्यो बिर्सन नसक्ने यादहरू हामीलाई आउनसक्छ त्यो मायालुले दिएको घातले आफूले दिलमा सजाएको मान्छे हुन्छ नि त्यो मायाले चाहिँ अलिकति पर गएर चाहिँ हामीलाई छोडिदिँदा पर राखिदि त त्यो सुकेको पात जस्तै हाम्रो माया सुक्न सक्छ तरै पनि हामी हरिस नखाउँ त्यो आँसुमा पोखरी आँसुको पोखरीमा भए पनि हामी एकैछिन सयर गरौँ सयर गऱ्यो भने अवश्य तपाईँ र मैले बाँच्ने आशा त पाउँछ नै त्यो बाँच्ने आशा तपाईँ र मेरो हो र त्यो बाँच्ने आशा तपाईँ र मैले एक अवश्य पनि पाउँछ नै र त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा खै के फुर्छ भनेर चाहिँ शीर्षक लेख्नु भएको छ गजलको कमल सङ्घर्ष ठुला शैन देखि यो रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु अचेल मनमुटु साटिन्छन् नदेखेरै अचेल मनमुठु साटिन्छन् नदेखेरै कसैलाई प्यार गरिन्छ नदेखेरै वास्तवमै हो पनि अचेल मनमुटु साटिन्छन् नदेखेरै कसैलाई प्यार गरिन्छ नदेखेरै समय जस्तो बकबासो गर्न थाल्यो समय जस यस्तै बकबासो गर्न थाल्यो म मा मात्र तिम्रो हुँ भनिन्छ नदेखेरै कसैले प्यार गरिन्छ नदेखेरै हिजो आज केवल कल्पनामा हुन्छु हिजो आज केवल कल्पनामा हुन्छु अनि खै के के सोध्छिन् नदेखेरै अचिल मनमोटो साटिन्छ नदेखेरै भन्छौ नि नभ नव... भन्यौ कि नभनौँ कसैसँग यो कुरा भन्यौ कि न नभनौ कसैसँग यो कुरा कमल पनि तडपिन्छ कसैको यादमा नदेखेरै प्यार गरिन्छ अचेल मनमुटु साटिन्छ नदेखेरै नमस्ते बाट सुरु भएको कहानी नमस्तेबाट सुरु भएको कहानी हेर कहाँसम्म पुगिन्छ नदेखेरै कसैलाई प्यार गरिन्छ नदेखेरै अचेल मनमुटु साटिन्छ नदेखेरै कसैलाई प्यार गरिन्छ नदेखेरै वास्तवमै निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि कमल सङ्घर्ष ठुलैसैन आश्रमका मित्रलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइँमा रहेर रहे चाहिँ वाचन गर्न पाइराखौँ वास्तवमै आजकलको जमाना सञ्चार माध्यमको जमाना भइसकेको छ र फेसबुकबाट पनि धेरै मानिसहरूको चाहिँ मायाप्रीतिको कुराहरू हुने कुराहरू पनि हामीले पाउँछ नै यस्ता खाले घटनाहरू हामीले घटेको पाउँछ नै त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा मिना पुमा राईजीले पठाउनु भएको गीत छ उहाँको गीतलाई अगाडि जोड्न चाहन्छु यो रचनालाई उहाँले खोटाङदेखि पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु यो समयमा रहेर छुट्यो हाम्रो माया मन नमिल्नाले छुट्यो हाम्रो माया मन नमिल्नाले टुट्यो हाम्रो साथ धन्न मिल्नाले तिमी रहेछौ मायामा हिरामोती खोज्ने तिमी रहेछौ मायामा हिरो हिरामोती खोज्ने म परे जुँग जाने चोखो मायाको रोज्ने तिमी रहेछौ बहानामा तिमी रहेछौ बाहनामा म रमाउ हराउँथे चाहनामा तिमी रहेछौ बाहनामा म हराउँथे चाहनामा जुन बाटो आयो तिमी त्यही बाटो गयो सुन्दै सुन्दैछौ कि म हिजो आज अर्कैको भयो अरूको जीवनमा खेल नगर अरूको जीवनमा खेल नगर बिना कसुर पिरतीमा झेल नगर टुट्यो हाम्रो माया मन नमिल्नाले छुट्यो हाम्रो साथ धन नमिल्नाले छुट्यो हाम्रो माया मन नमिल्नाले टुट्यो हाम्रो साथ धन्न मिल्नाले वास्तवमै त्यो धन्य मिल्दा माया छुटेका कुराहरू हुँदैथ्यो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मिनाजीलाई पनि धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु माया लोपचन्दजीको भावना छ मेरो हातमा उहाँको भावनालाई पनि अगाडि जोड्न चाहन्छु कति रातो रोए तिम्रो कल्पनामा सारा जुनी यसै बित्यो तिम्रो सम्झनामा परिवारको जोडी जस्तै थियो हाम्रो साथ परिवाहको जोडी जस्तै थियो हाम्रो साथ सम्झन अब सबै कुरा शून्य भयो रात सारा जीवन सुम्पिएर रितएको झोली सारा जीवन सुम्पिएर रित्तिएको झोली आँसुले नुहाउनु पर्छ आजभोलि तिमी नै हो भने बसे जवानीलाई धनी तिमी नै हो भने बसे जवानीलाई धनी तिम्रो मनको तिर्खा सबै मेताउछनी अर्कै के नै बाँकी छ र अब के नै बाँकी छ र लुन आज पुरा आज किन बाँकी छ र लुट्न अझ पुरा राम्रो पु, बोले पनि सुन्छौ उल्टो कुरा राम्रो बोले पनि सुन्छौ उल्टै कुरा के पायौ र तिमीले खै बिछोडको बाटो के पायौ र तिमीले बिछोडको बाटो धोका दियो निष्ठुरीले माया दिने साटो धोका दियो निष्ठुरीले माया दिने साटो ज भोली सब को दिल मा फुलदै फूलद छोड़े तीवी बेसर्मी को घुटोरी डुल छोड़े डुल छोड़े तीमी आ ज भोली सब को दिल मां फूलद छोड़े थी मारे कैले महाल मैले मा। <us> सड़क मारे कैले महाला मा। कैले फूल छो सड़क मारे कैले महाल मा। कैले शहर गली गली चहल गलीस्ता रे मा, जाना ये छन्ति रे मा। सब जाना यस्ते बन तिम्रो पे माँ आज भोली सबको दिल में फूलदी छोड़े तीन वास्तव त्यो आफूले चाहेको मान्छे हुन्छ चा। त्यो मान्छेले हामीलाई दिदा, भुलेर टाढा जाँदा यस्तो खालको आवास तपाईँ र मलाई हुनसक्छ आँखाभरि आँसुको टिल्पिल बनाएर आँखाभरि आँसुको टिल्पिल बनाएर आफ्नै जित सधैँलाई मन्जिल बनाएर आँखाभरि आँसुको टिल्पिल बनाएर आफ्नै जित सधैँलाई मन्जिल बनाएर हराएर गएको छु ऊ मलाई प्रेममा हराएर गएको छ मलाई प्रेममा ती मेरै दुश्मनलाई ओकिल बनाएर आँखाभरि आँसुको पिलपिल बनाएर आफ्नै जीव सदालाई मन्जिल बनाएर आफ्नो माया लुची आफूलाई छोडेर गएका कुराहरू रचनामा हुँदै थियो निकै सुन्दर रचना यो रचनालाई पठाउनु भएको थियो पवन मगर मगर्जीले यो रचनाको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद हाल उहाँ हुनुहुन्छ विदेशीको बसाइँमा बस्नु भएको छ भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद यो रचना पठाइदिनुभएको लागि हामी कार्यक्रमको निकै उत्तरार्धतिर पनि छौँ तपाईँका रचनाहरू धेरै बाँकी छन् मेरो हातमा तपाईँका ती रचनाहरूले ठाउँ पाउने कार्यक्रम हो कार्यक्रम मेरो रचना र कार्यक्रममा रहेर हामी तपाईँसँगै बोलिराखेको छ दर्पण पारेका मित्रहरूले मलाई साथ दिइराख्नु भएको छ विष्णुले भने म छु साहित्यिक मित्र दिपेन्द्र कार्यक्रममा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौँ आज पनि सोही क्रममा जुटिराखेका छौँ यो बसाइमा रहेर तपाईँकै रचनाहरूलाई वाचन गरिराखेका छौँ कार्यक्रममा तपाईँका रचनाहरूले सधैँ स्थान पाउँछन् यो बसाइँमा रहेर तपाईँका ती सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् ती जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनाको यो बसाइँमा तब के रचना सदैम भरी जीवन पाईरास हम यही अपेक्षा यही काम रह रहाक्रम को हम अंत्यंत्यौं रम तनलोड कर सुन्ने व्यवस्था भी हमी सौ तबनलोड करना कोई मोहन बिहानी डट ब्लग स्पोर्ट डट कम में गए तब खोलभ कार्यक्रम मेरे रचना को पेज पाने मेरे रचना कोई कार्यक्रम पाने हमसुक समय में तभी पाने मौका हमें तभीब्ध कराया हमी कार्यक्रम को निके अन्तमा छौँ अन्तमा रहेर तपाईँका ती रचनाहरूलाई चाहिँ केही रचनालाई वाचन गर्न भ्याएन र अन्त्यमा रहेर तपाईँका सामूहिक गजललाई चाहिँ वाचन गर्न बाँकी नै छ सरस्वती यहाँनिर म सामूहिक गजलमा सहभागी बन्नुहुने मित्रहरूको नाम चाहिँ अगाडि जोड्न चाहन्छु गत यो हप्ताको लागि हामीले सामूहिक गजलको लागि सर्जक साहित्यकार शम्भु कार्जीज्यूको दुईवटा दुई सेरलाई चाहिँ लिएका थियौँ त्यो दुई सेरबाट आज हामीले एउटा गजल बनाउन सफल भएका छौँ अजय भावुक बर्दिया मोहन बिहानी भक्तिपुर पवन घरती मगर हुनुहुन्छ असफल यात्री सुमन खोटाङ सुरज राजन दिल गुरुङ चितवन र सबै सर्जकहरूलाई चाहिँ आभारे रहे तपाईँ सबै सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सामूहिक गजललाई चाहिँ कसरी अगाडि बढाउनुपर्छ तपाईँको सल्लाह सुझाव चाहिँ अझै अपेक्षा राख्छु म अझै अपेक्षा पाइराखौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु जो जसले मलाई इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्न चाहन्छु जो जसले रचना पठाउनु भयो तपाईँप्रति झनै आभारी रहे मनैदेखि तपाईँलाई धन्यवाद दिन चाहन्छु र दर्पण पारी बसेर मलाई साथ दिनुहुने दर्पण पारीका मित्र विष्णुलाई आभार प्रकट गर्दै अन्त्यमा तपाईँको सामूहिक गजल यसरी वाचन गर्छु र तपाईँको साहित्यिक मित्र दिपेन्द्र बिदा हुन्छु सराप छ रात छ तिम्रो तस्बिर छ मसँग सराब छ रात छ तिम्रो तस्बिर छ मसँग अनि चोखो चाहेको नपाउने तक्दीर म छ मसँग तिमीलाई महलमा सजाउन सक्दिन म तिमीलाई महलमा सजाउन सक्दिन म दुई छाक भोक टार्न जागिर छ मसँग शराब छ रात छ तिम्रो तस्विर छ मसँग पढ्दैन भो मेरो लागि भोकै व्रत बस्न तिमी पढ्दैन भो मेरो लागि भोकै व्रत बस्न तिमी तिमीले पूजा गर्ने पवित्र मन्दिर छ मसँग शराब छ रात छ तिम्रो तस्बिर छ मसँग सुख शैलमै राख्छु पर्दैन भो पिर लिन सुख शैलमै राख्छु पर्दैन भो पिर मार्न जोस जागर भरपुर भएको छ शरीर छ मसँग शराब छ रात छ तिम्रो तस्बिर छ अनि चाहेको नपाउने तकदेर छ मसँग अनि चाहेको नपाउने तकदेर छ मसँग बिदा हुन्छु अर्को हप्ता तपाईँसँग भेट्नको लागि आउँछु नि हुन्छ नमस्ते तपाईँको बाकीपल शुभ रहोस् पाँच मेगा हट कान्छ तिमी मलाई माया त गर्छौ नि होइन त्यो पनि